और पर टाइम जो अहिलो को दुई बजे मनोरंजन का लगी टीलर्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मैं एसएलसी प्लस टू कर पाइना साथे इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहनी चार पर्षा हिमालयन बैंक को माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार तर, सरकार मुख्य राजनैतिक दलद्वारा सन्तुष्ट दलहरूसँग वार्ता गर्ने तयारी फोटो सेटको मतदाता नामालीमा नाम दर्ता गर्ने समय आजबाट सकिँदै आर्थिक वर्ष दुई हजार सत्तर एकहत्तर सालको बजेटका विषयमा जानकारी गराउन अर्थमन्त्री कोइराद्वारा पत्रकार सम्मेलनको आयोजना उपाध्यक्ष पद त्याग घोषणा फिर्ता लिन माग गर्दै ए माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा भट्रालाई तीन बुद्ध ज्ञापन हत्या गरेको आरोप लागेका जिमर म्याललाई दिएपछि कालाजातिका मानिसहरूद्वारा अमेरिकामा प्रदर्शन इजिप्टमा मुस्लिम ब्रदरहुडका चौध शीर्ष नेताहरूमाथि सम्पत्ति फ्रेज गर्दा <गणागागागागागागागागागाग> आदेश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 सरकार र मुख्य राजनैतिक दलले असन्तुष्ट दलहरूसँग वार्ताको तयारी गरेका छन् मन्त्री परिषदका अध्यक्ष खेलोराज लेग्मी र मुख्य राजनैतिक दलका शीर्ष नेताहरूबीचको बैठकले असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन वार्ता गर्ने निर्णय गरेको हो बैठकको निर्णयअनुसार उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गक्षुधारले सोमबार दिउँसो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग छलफल गर्ने बताउनुभयो तर समय र ठाउँ भने टुङ्गो लागेको छैन चुनावी प्रयोजनको लागि गठनु भएको सरकारले भारतसँग सहमति गरेको र सरुवा बढुवालाई बढी प्राथमिकता दिएको भन्दै दलहरूले आजको बैठकमा रेग्मीसँग असन्तुष्टि जनाएका थिए तर रेग्मीले पशुपति नगर र लुम्बेलीमा अध्यागमन कार्यालय खोल्न अति आवश्यक भएकाले सरकारले नीतिगत सहमति मात्र जनाएको बताउनुभयो नीतिगत सहमति मात्र भएकाले यसको तत्काल नहुने रेग्मीले बताउनु भएको जानकारी दिनुभयो वेदमा रेग्मीले निर्वाचन क्षेत्र निर्धारणका विषयमा पनि राजनैतिक परामर्शबाट टुङ्गोमा पुग्ने बताउनु भएको छ पाँच बजे बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठकमा यस विषयमा छलफल हुने समितिका संयोजक समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष कक्षताले जानकारी दिनुभयो एकीकृत मावधिक विद्यार्थी संगठन अखिल क्रान्तिकारी उपाध्यक्ष पद्याग घोषणा फिर्ता लिन माग गर्दै डाक्टर बाबुराम भट्टालाई तीन बुद्धि ज्ञापन पत्र बुझाएको छ आज भट्टराईको निवास आलेफा पुगेर बुझाइएको ज्ञापन पत्रमा भट्टराईको पत्याग घोषणाले कार्यकर्तालाई निराश तथा विरोधीलाई खुसी उल्लेख छ पदबारे निर्णय गर्ने अधिकार पार्टीलाई दिन र विस्तारित बैठक अघि नै फिर्ता लिएर कार्यकर्तालाई उत्साहित पार्न माग गरिएको छ ज्ञापन पत्र बुझेपछि भट्टाले विस्तारित बैठकले समग्र पार्टीको साङ्गठनिक कार्यदिशा गर्ने म पदमा रहने नरहने भोलिको कुरा भयो तर राजिनामा भर्ने सक्रिय हुन्छु भट्टराईको उद, भनाई उद्ध गर्दै क्रान्तिकारीको उपाध्यक्ष जागृत रामाझीले भन्नुभयो <द्णारत> एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दैछ अघिल्लो समय आन्तरिक विवादमा पछिल्लो समय आन्तरिक विवाद मल्झेको एकीकृत माओवादीको ब्युरो तथा राज्य समिति इन्चार्जहरूसहितको हिजोको लागि तय भएको बैठक आज बस्न लागेको हो बैठकमा आउँदो विस्तारित बैठक एजेण्डाबारे छलफल हुनेछ हिजो पदाधिकारी बैठकमै चरम विवाद उत्पन्न भएपछि संयुक्त बैठक आजको लागि सारिएको थियो पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा अध्यक्ष बाहेक सबै पद हटाउने प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो बाबुराम भट्टले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न विवाद सुल्झाउने प्रयास भइरहेको बेला एकीकृत माओवादीमा अर्को विवाद थपिएको हो विवादलाई विस्तारित बैठक अघि नै सामान्य सहमतिको साथ मिलाएर मिला, लैसान बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय का कार्यालय पेसामा अहिले केहीमा शुरू हुँदैछ अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आगामी आर्थिक वर्ष दुई हजार सालको बजेटका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्नुहुने भएको छ पत्रकार सम्मेलन आज दिउँसो चार बजे अर्थ मन्त्रालयको सभा हालमा हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ अर्थमन्त्री कोइरालाले हिजो सा पाँच खर्ब सत्र अर्ब चौविस करोड़ रुपियाँको वार्षिक बजेट सार्वजनिक गरिसक्नु भएको छ पत्रकार सम्मेलनमा हिजो सार्वजनिक बजेटका सम्बन्धमा प्रश्नोत्तर हुनेछ सबै आर्थिक पत्रकारहरूलाई सम्मेलनमा सहभागी हुन अर्थमन्त्री कोइरालाले आग्रह गर्नुभएको छ <laughs> आगामी मङ्सिर चार गतिका लागि तय भएको संविधानसभाको दोस्रो निर्वाचनको लागि सुरु भएको फोटोसहितको मतदाता नावावली सङ्कलनकारी आजबाट सम्पन्न हुने भएको छ आजसम्म अठार वर्ष पुग्ने नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्न पाउने अधिकारसहितको मतदाता नामावली सङ्कलनकारी आज सार्सान्तमा सकिन लागेको हो आज साँझ छ बजीसम्म मतदाता नामावलीमा नाम दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ यसभन्दा अघि देशैभर घुम्ती शिविर मार्फत मतदाता नावली सङ्कलन गरेको निर्वाचन आयोगले अहिले जिल्ला निर्वाचन कार्य प्रशासन कार्य मार्फत नावली संकलन गरिरहेको छ अस्थिर राजनीति कारण मतदाता नावावलीमा नाम लेखाउन त्यति धेरै उत्सुक नदेखिएको नागरिकहरू सरकारले निर्वाचनको मिति तोकिसकेपछि भन्ने उत्साहित भएको आयोगको भनाइ छ आज अन्तिम दिन भएकाले मतदाता नावली सङ्कलन केन्द्रहरूमा नाम दर्ता गराउनेको भिड अनुसार हालसम्म करिब एक करोड बिस लाख भन्दा फोटो सेटको मतदाता नावलीमा नाम दर्ता गराएका छन् अर्घाखाँचीबाट काठमाडौँ आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाकरे गाविस स्थित जुगे खोला नजिक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ बिहार साढे पाँच बजे भएको लुएख सात तिन तिन नम्बरको बस दुर्घटनामा अन्य पन्ध्रजना घाइते भएका छन् मृत्यु हुनेहरू अर्घाखाँची जिल्ला नरपानी गाविसवाडा नम्बर चारका बाइस वर्षीय पूरण बुढाथोकी अर्घाखाँची केही थिन्ची गाविसवाडा नम्बर एकका छब्बिस वर्ष राधा पौडेल र सिलसिम पानी गाविसका चालिस वर्षीय देवबहादुर पुन रहेका छन् बस सडकबाट करिब पन्ध्र मिटर खसेको थियो बसोमा जमेको पानीमा चिप्लेर दुर्घटना भएको नसक्ने प्रहरीको भनाइ छ घाइतेहरूको काठमाडौँको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ यस्तै सिराहाको कर्सनाहामा ट्राक्टर पल्ट्दा तीनजनाको मृत्यु भएको छ दुर्घटनामा एघारजना घाइते भएका छन् महत्त्तरी फर स्थानमा पूजा गर्न जाँदै गर्दा नाचार्त चार नम्बरको ट्राक्टर दुर्घटना भएको थियो मृत्यु हुनेमा सिराहा इटाटार चार बस्ने पैँतिस वर्षीय रामदेवी यादव सोही गाविस नम्बर तिनका कुमार यादव र सिराहा झिजौ तिनकी पैतिस वर्ष गुलाब देवी यादव रहेका छन् घाइतहरूको फूलकुमारी मेमोरियल अस्पताल सिरामा उपचार भएको प्रहरीले जनाएको छ यस्तै कैलालीको धनगढ़ीमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ जो साँझ करिब आठ बजे धनगढ़ी नगरपालिका वडा नम्बर एक शिवनगर चोकमा एकमा एक, चो एक, एक जीपले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी शिवनगर चोकी अडचालिस वर्षिया तिलादेवी सन्दको मृत्यु भएको हो घर सम्पत्ति भाडामा लगाउनेलाई आजसम्म आयकर तिरिसक्न आन्तरिक राजस्व विभागले ध्यान आकर्षण गराएको छ आफ्नो घर जग्गा जमिन लगायतका सम्पत्ति भाडामा लगाई आयार्जन गरिरहेका व्यक्तिले आफूले प्राप्त गरेको भाडा रकमको दश प्रतिशतले हुने कर तिर्नुपर्ने कानूनी व्यवस्था छ यस्तो कर नबुझाएमा कानून बमोजिम कारवाही हुने विभागले जनाएको सचिवीच मंगलबारदेखि अन्तशुल्क टिकट नलागेका सुर्ती खैनी पान मसला गुड्खा लगायतका सुर्ती जाने पदार्थहरू बिक्री वितरण गर्न नपाइने भन्दै विभागले सम्बन्धित पक्षको धनाकर्षण गराएको छ अब दशुल्क टिकट नलागेका यस्ता वस्तुको खरिदो सर्वसार संसार बिक्री वितरण गर्न नगर्न विभागले अनुरोध गरेको हो मध्यपश्चिमका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने क्रममा बेपत्ता हुने महिलाको संख्या बढेको छ मानवेकन विरूद्ध कार्यरत माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगंजका अनुसार आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा जना महिला हराएको भन्दै खोज तलाशको लागि निवेदन परेको छ यसअघि आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा र आर्थिक वर्ष दुई हजार सडसठी अडसठीमा दुई मात्र निवेदन परेको कार्यक्रम संयोजक कोइरालाले जानकारी दिनुभयो निवेदन परेका महिलाहरू खाँडी तथा भारतमा यौन तथा श्रम शोषणमा परेको हुन सक्ने अनुमान छ आफन्तले प्रष्ट ठेगाना उपलब्ध गराउन नसक्नु र खाँडीमा उद्धारको लागि सहज नभएको कारण समस्या आउने गरेको छ खोज तलाशको निवेदन परेकोमा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बयालिस अडसठी उनासत्तरीमा एकतिस र सडसठी अडसठीमा पच्चिसजना फेला परेका थिए भारतमा माइती इन्डियाको रूपमा माइती नेपालले काम गर्न थालेपछि उद्धारमा सहज भएको संयोजक कोइरालाले जानकारी दिनुभयो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 दिन सुन चार दिनसम्म स्थिर रहेको सुनसादीको भाव आज बढेको छ सुन तोलामा पाँच सय रुपियाँले र चाँदी पाँच रुपियाँले बढेको नेपाल सुनसाँदे व्यवसाय महासंघले जनाएको छ चार दिनसम्म तोलामा पचास हजार कारोबार भएको सुनको भाउ आज पचास हजार पुगेको अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेकाले नेपाली बजारमा पनि असर परेको महासंघका महासचिव मणिकरत्न साकेले बताउनुभयो आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश डलरमा कारोबार भइरहेको छ यस्तै आज चाँदी तोलामा आठ सय पैंतिस भइरहेको छ हिजो अस्ति थी। अब पालो अर्पण जुनावासको अर्पण जुनावाजमा जुनावाज हाम्रो प्रश्न छ ग्यास व्यवसायी संयुक्त संघर्ष समितिले कमिशन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको प्रति तपाई के भन्नुहुन्छ ए आफ्नो दुनो सुझाउने काम बेउचित मापदण्ड हुनु पर्यो र से सबैले सबैमा कमिशन खोजेकी होला अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण संक्षिप्त स्वरूप आर एपग एक स्पेस दी पीओएलएल पोल टाइप गरी आपूक उत्तर ए पी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठान अर्पण जन आवाज को हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको सम्पू सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ एटोडा वीरगञ्ज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ मुगलिन खण्ड मुग्लिन विशेष काठमाडौँ छडक खण्ड मुग्लिन दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासी सडक खण्ड पनि खुल्ला रहेको छ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 अन्तर्राष्ट्रिय समाचार हत्या गरेको आरोप लागेका जर्ज जिमर्स म्यानलाई दिएपछि काला जातिका मानिसहरूले अमेरिकामा प्रदर्शन छर्काएका छन् उनीमाथि कालाजातिका ट्रेफन मार्टिनको हत्या गरेको आरोप लागेको थियो जिमर्स म्यानलाई सफाई दिएको थियो तर राष्ट्रपति बारक ओबोमाले ट्राफनको मृत्यु अमेरिकाकै दुःख भएको भन्दै अमेरिकी जनतालाई न्याय र कानूनमाथि फ्लोरिडाको एक अदालतले शनिबार सन् दुई फेब्रुअरीमा भएको एक घटनाका आरोपी भरोसा गर्न आग्रह गरेका छन् उनले शांत होना आग्रह समेत कर इजिप्टमा मुस्लिम ब्रदरहुडका चौध शीर्ष नेताहरूको सम्पत्ति फ्रेज गर्न आदेश दिएको छ ती नेताहरूमा मुस्लिम ब्रदरहुडका सर्वोच्च नेता मोहम्मद वादी पनि सामेल रहेका छन् वादी लगायत अन्य वरिष्ठ नेताहरू विरूद्ध स्थगिने पक्राउ आदेश जारी गरिसकिएको छ सो पार्टीसँग सम्बन्धित पूर्व राष्ट्रपति मोहम्मद मोर्सी पनि सैन्य हिरासतमा रहेका छन् उनलाई गर्न अन्तर्राष्ट्रिय समुदायले इजिप्टले सैनिकलाई दबाव दिइरहेको इजिप्टका सैनिक प्रमुख जनरल सिसीले मोर्सीलाई पदबाट हटाउने फैसलाको बचाउन् समूह जेट को राजनैतिक रैचारिक आंदोलन में भाग लिना रोक नलगाइने खेलसम्म चार प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनलमा आज श्रीलङ्का र मालदिवस भिड्दै भिड्दैछन् काठमाडौँमा रहेको राखेप कपडलमा यी दुई टोली बेस उपाधिको लागि दिउँसो तिन बजे प्रतिस्पर्धा हुनेछ चार टोली सहभागी प्रतियोगितामा श्रीलङ्काले सम्हौच क्षणमा मालदिवस अफगानिस्तान र नेपाललाई पराजित गरेको थियो भने मालदिप्सले अफगानिस्तान र नेपाललाई पराजित गर्यो आइतबार मालदिप्ससँग नेपाल सोझो पराजित भएको थियो प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो भने अफगानिस्तानले कुनै पनि खेल जित्न सकेन सरकार र मुख्य राजनैतिक दलद्वारा सन्तुष्ट दलसँग वार्ता गर्ने तयारी फोटो छ मतदाता नामावलीमा नाम दर्ता गर्न समय आजबाट सकिँदै आर्थिक वर्ष दुई हजार सत्तरी सालको बजेटका विषयमा जानकारी गराउन अर्थमन्त्री कोइराद्वारा पत्रकार सम्मेलनको आयोजना उपाध्यक्ष पदका घोषणा फिर्ता माग गर्दै एमावती विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा भट्टराई तीन बोधे काला जातिको हत्या गरी काला कर आरोप लगे जीवर मान लफाई दिए कालाजाति का मानसारा अमेरिका में प्रदर्शन नईजी में मुस्लिम ब्रदरहुड का चौदस सुनेता संपत्ति फेज कर आदेश प्रथम दक्षिणी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 मनोरञ्जनका लागि अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो